साथमा सुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्रणाली रत्नगर दुई मेन रोड चाँडी चोक चितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो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 सम्पर्क रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चोक चित वन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जनका लागि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 ट पनि संसार सुनिरहनु भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई चुनावको लागि गाउँ गाउँमा जान निर्देशन दिनुभएको छ इलामको कन्यामा आज बिहान कार्यकर्ताहरूसँग भेटघाट गर्दै अध्यक्ष दाहालले पहिचान ले ले ता सहितको संविधान आफूहरूको एजेन्डा भएको बताउनु भयो लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अझ बढी उपलब्धि हात पार्नुपर्ने भएकोले संविधान सभाको निर्वाचनको लागि सबै जनता होमिने वातावरण बनाउन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो अहिले पार्टीले देशभर कार्यकर्ता भेटघाट तथा गाउँ परिचालन कार्यक्रम गरिरहेको पा माओवादीले जनाएको छ सरकारले केही दिनभित्रै निर्वाचनको मैत्री घोषणा गर्ने उहाँले बताउनुभयो राज्य पुनर्संरचना शासकीय स्वरूप र निर्वाचन प्रणालीको बारेमा दलहरूबीच सहमति नहुँदा अघिल्लो पटक संविधान निर्माण हुन नसकेको उहाँले बताउनुभयो उच्च स्तरीय राजनैतिक संयन्त्रमा सहमति हुन नसकेपछि सम्पूर्ण काम सरकारलाई जिम्मा लगाएको बताउँदै अध्यक्ष दहालले सरकारले गर्नेणय सबैले मान्नुपर्छ भन्नुभयो माथिल्लो त्रिसुलो एको क्षमता विस्तारको निर्णयको विषयमा छलफल गर्दा आज विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक बस्दैछ ऊर्जा मन्त्रीको नेतृत्वमा बस्ने प्राधिकरण सञ्चालक बोर्डको बैठकमा कर्मचारीहरूले गरिरहेको आन्दोलन र त्यसको क्षमता विस्तारको निर्णय फिर्ताको विषयमा छलफल हुनेछ बैठक दिउँसो बोलाइएको छ विद्युत प्राधिकरणका सञ्चालक समितिको बैठकले त्रिएको क्षमता साठीबाट बढाएर नब्बे पुरानो निर्णय गरेको थियो निर्णयको विरोधमा प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा छन् संविधानसभा चुनावको तयारी भइरहेको बेला दलहरूमा नेताहरू छाडेर भित्रने क्रम चलिरहेको छ आज मधेसी दलका केही नेताहरू नेपाली ने कंग्रेसमा प्रवेश गर्ने भएका छन् बिहान पार्टी सभापति सुशील कोइरालाको निवासमा कार्यक्रम गरी मधेसी दलका नेताहरू कंग्रेसमा प्रवेश गर्न लागेको कंग्रेसले जनाएको छ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पूर्व सभासद डाक्टर तिलक रावल सहितका केही नेताहरूले पार्टी छाड्न लागेका छन् कार्यक्रम गरी सभापति कोइरलाले प्रवेश गराउने नेता अर्चुन नरसिंह जानकारी दिनुभयो शिक्षा विभागका महानिर्देशक लभदेव अवस्थीले मंगलबार प्रकाशित एसएलसी नतिजामा विद्यार्थी असफल नभई शिक्षा विभाग असफल भएको बताउनु भएको छ रफ्त संसार भक्त रफ्त संसार्लबक्रिया में कमजोर पठन पाठन शिक्षक बोध नगर एसएलसी बारे शिक्षा विभाग ने स्वीकार करीतोर नावी कक्षा कोठा में पद्धति कमजोर होता नतीजा खस्क तीन घंटा को परीक्षा बदलीर्थी को सब क्षमता को मूल्यांकन कर न सगामी दिन में इस विषय विभाग के गंभीर भारत भीर्षक प्रतिबद्ध भएर कक्षा कोठामा पठन गराउने हो भने अहिलेको नतिजामा सुधार हुँदै जाने चर्चा उहाँले गर्नुभयो यसको दोषी विद्यार्थी नभई शिक्षा विभाग जिल्ला शिक्षा कार्य र शिर्षक हुन आगामी वर्ष एसएलसी नतिजा बढाउनेतर्फ विभागको ध्यान केन्द्रित हुने भन्दै उहाँले अहिलेको एसएलसीको नतिजाबाट निराश हुन नपर्ने बताउनु भयो बाल श्रम विरुद्ध को अंतर्ष्ट्रीय नेपालमा नेपाल विभिन्न कार्यक्रम करी आज मनाई अंतरराष्ट्रीय श्रम संगठन को महासंधि पारित करून को अवसर पारे विश्वभर यह दिवस मनाने गई बाल बालिका को क्षेत्र में कार्यरत संघ संस्था दिवस के अवसर विभिन्न कार्यक्रम के आयोजना बिहान काठमंड बसंतपुर में चेतनामूलक रैली को, को आयोजना निकृष प्रकार के बाल श्रम संबंधी अंतरराष्ट्रीय श्रम संगठन को महासंधि लगूश अंतरराष्ट्रीय स्तर में भग प्रतिबद्धता अज पूर्ण रूप नेपालमा हाल एक्काइस लाख चालिस हजार बाल मजदुर विभिन्न तथ्याङ्कले देखाएको छ श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार हाल नेपालमा कल कारखाना र होटलमा सडचालिस प्रतिशत कृषि क्षेत्रमा चौवालिस प्रतिशत रहनेमा नौ प्रतिशत बाल मजदुर छन् ग्रेस सरकारले महत्वाकांशी योजना अनुरूप आफ्नो राष्ट्रिय टेलिभिजन र रेडियो स्टेसन तत्काल बन्द गर्ने भएको छ देशमा आर्थिक सङ्कट बढ़िरहेको भन्दै खर्च घटाउनको लागि सरकारले राष्ट्रिय प्रोषण बन्द गर्न लागेको हो सरकारका एक प्रवक्ताका अनुसार ब्रोडकास्टिङ ब्रु, कर्पोरेसनमा धेरै पैसा बर्बाद भइरहेको भन्दै सरकारले यस्तो निर्णय लिएको हो कर्मचारी टेलिभिजन सरकारी टेलिभिजन र रेडियो स्टेसन बन्द भएपछि करिब दुई कर्मचारी जागिरबाट निकालिनेछन् तर ती कर्मचारीहरूले भने सरकारको तर्फबाट क्षतिपूर्ति पाउनेछन् आर्थिक सङ्कटबाट गुज्रिरहेको ग्रिस सरकारले आगामी सन् दुई हजार चौधसम्ममा पन्ध्र हजार कर्मचारीलाई जागिरबाट निकाल्ने तयारी गरिरहेको छ र गोर्खा कप फुटबल प्रतियोगितामा आज सेमी फाइनलका लागि बोइज युनियन र नेपाल आर्मी भेट्दैछन् आज दिउँसो दस्त रंगशालामा हुने खेलमा दुईटीले जितको लागि तयारी गरेका छन् एकतिस वर्ष प्रति प्रतिष्ठित प्रतियोगितामा अन्तिम स्थान बनाएको बोइज युनियनले आर्मीलाई आज कड़ा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 ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि राम्रो कामको दिन न निशल एउटा इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फिल हुनु पर्यो त्यसैले निर हुन्छ लसुन तिमी जस्तो इङ्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि एच एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आज गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि